चितोनको नारायणगढबाट हिजो बिहान ठूलो परिमाणमा लागु औषध चरेसहित पाँचजना पक्राउ परेका छन् शरीरका विभिन्न भागमा लुकाएर वीरगंज लैसाने क्रममा चरेसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ओडा प्रहरी, प्रहरी कार्यालय नारायणगढ़का असई शंकर खड्काको नेतृत्वको टोलीले विशेष चुराकीको आधारमा उनीहरूलाई नारायणगढ़को सौगात गेस्ट हाउसबाट हिजो बिहान पक्राउ गरेका हुन् पक्राउ पर्नेमा तीन महिला पनि रहेका छन् पक्राउ पर्नेमा बाह्रको सिमारा छ बस्ने सुमिल खातुन र शेखो वीरगंज रानीघाटी एघारका शिवशंकर दास र शीला दास जितपुर चार बाह्रके सुमिना खातुन छन् पक्राउ परेका पाँचैजनालाई जिल्ला प्रहरी कार्य चितुनमा राखिएको छ उनीहरूलाई लागु सुसार सम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्य चितुनले जनाएको छ नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जातीयताको आधारमा देश संघीयतामा जान नसक्ने बताउनु भएको छ जातीय आधारमा संघीय राज्य बनाए देशमा आन्तरिक द्वन्द्व बढ्ने र देश गृह जाने समेत बताउनुभयो नेकपा एमाले गाउँ कमिटिले हिजो आयोजना गरेको छैटौं बैठक एवं प्रशिक्षण कार्यक्रममा बोल्दै वहाँले कंग्रेस र माओवादीले जस्तो ढाडछलको राजनीति नगरेकोले अबको निर्वाचनमा नेकपा देशकै पहिलो शक्ति बढ्ने दावी गर्नुभयो लोकमाग में दसवटा पहाड़ी शहर स्थापना करी देश आर्थिक रूप में समृद्ध बनाने सकने हुदा अर्थमंत्री शुरू सो मार्ग को काम अईर जानकारी कराते वहां में जनसंख्याको चापलाई कमी ल्याउन र पहाड़ी क्षेत्रको विकासमा सो मार्ग कसै ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो पूर्व अर्थमन्त्री पाण्डेले नप्रासिको दाउनेदेखि पूर्वी चेतनको समर्थन खन्द सम्मलाई मिलाएर एउटा समृद्ध शहरको रूपमा व्यापारिक केन्द्र बनाउन समेत आफूले योजना अगाडि बढ़ाएको उहाँले बताउनुभयो यसैबीच संविधानसभा निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमाले शुरू गरेको एक महिने अभियान अन्तर्गत हिजो पूर्वी चेतनको बछौली गाविस बसुलुमाका विशेष स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ गाउँ कमिटी वडा कमिटी भातृ संगठन र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा नेकपा एमाले पोलिट ब्यूरो सदस्य सुरेन्द्र पाण्डे केन्द्रीय अनुशासन विभाग सचिव हरिसाब कोटा राष्ट्रिय प्रतिनिधि परिषद सदस्यद्वय दावादोर जिल्लामा प्रभा र एमाले जिल्ला सचिव तेजेन्द्र खड्काले प्रशिक्षण दिनुभएको थियो गाउँ कमिटी अध्यक्ष गोविन्द रिशाल खेलालीको अध्यक्षतामा कार्यक्रम भएको थियो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 प्रहरीको काममा राजनैतिक हस्तक्षेप हुन नहुनेमा सरोकारवालाहरूले जोड़ दिएका छन् इलाका प्रहरीकाले रत्नगरले हिजो आयोजना गरेको परिचयात्मक तथा सुझाव संकलन कार्यक्रममा सहभागीहरूले कुनै घटनाका वियुक्तहरूलाई छुटाउन राजनैतिक दल पुग्ने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् सो अवसरमा रत्नगरमा शान्ति सुव्यवस्था कायम राख्नको लागि इलाका प्रहरीकाले रत्नगरलाई सरोकारवालाहरूले सुझाव दिएका थिए यस क्षेत्रमा खासै अपराधिक घटना नघटे पनि भावी दिनलाई मध्यनजर गर्दै सुरक्षा चुस्त दुरूस्त जोर थियो रत्नगरमा हत्या आक्रमणका घटना नघटे पनि लागु तथा दुर्वृश नियन्त्रण गर्न चुनौती रहेको छ कार्यक्रममा बोल्दै भर्खरै मात्र इलाका प्रहरी कार्यालय सरू भन्एका प्रहरी निर्देशक केदारराथ पन्तले यस क्षेत्रको शान्ति सुव्यवस्था कायम राख्न आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो कार्यक्रममा रत्नगर उद्योग वाणिज्य संघ रत्नगरका अध्यक्ष दीप कुमार उद्योग व्यवसाय दिनेश कुमार सुके सतीस्मृति बहुमुखी क्याम्पसका अध्यक्ष राजेन्द्र श्रेष्ठ पूर्व सुबासनाथ राणाभाट पार्वती कुम टोल सुधार समन्वय समिति रत्नगर दुई का सचिव प्रताप डलाकोटी टेम्पो व्यवसायी संघ का अध्यक्ष दामोदर साई लगायत सलाह सुझाव दी नेकपा एमाले आठको हिजो भएको भेलाले युवा संघ र अखिल नेपाल महिला संघका ओडा कमिटी चयन गरेको छ ओडा अध्यक्ष कमल घिमरेको अध्यक्षता तथा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य कृष्ण खनालको प्रमुख अतिथितामा भएको भेलामा नेकपा जिल्ला कमिटी सदस्य यादव पाठक क्षेत्रीय अध्यक्ष कृष्ण कुमार डल्लाकोटी अखिल नेपाल महिला संघ क्षेत्रीय अध्यक्ष पूर्ण प्रभाधिकारी युवा संघ नेपाल केन्द्रीय सदस्य प्रताप डल्लाकोटी युवा संघ जिल्ला उपाध्यक्ष इन्द्र भण्डारी नेकपा क्षेत्रीय कमिटी सहसचिव विमल दुवाड़ी नेकपा एमाले रत्नगरका अध्यक्ष प्रेम दुवाड़ी लगायतले सम्बोधन गर्नुभएको थियो भेलाले रामहरि महतोको अध्यक्षतामा युवा संघकोड़ा कमिटी जयन गरेको हो उपाध्यक्षमा उमेश केसी सचिव विष्णु बाबु जोशी स्वसचिव रोशन अधिकारी कोषाध्यक्ष सुनिल घिमिरे सदस्यहरूमा समीर चौधरी सुदेव चौधरी र राजेन्द्र श्रेष्ठ रहनु भएको छ यस्तै विन्दा खड्काको अध्यक्षतामा गठन गरिएको अखेल नेपाल महिला संघको ओड़ा कमिटीको उपाध्यक्षमा लक्ष्मी रेग्मी सचिवमा सुनिता श्रेष्ठ सदस्यमा शान्ता जोशी गीता कल्पना श्रेष्ठ दुर्गा पौड़ेल रहनु भएको छ यसैबीच घर घरमा एमाले अभियान अन्तर्गत नेकुपा एमाले कमिटी भरतपुर पाँचको आयोजनामा हिजो घरदैलो कार्यक्रम गरिएको छ क्षेत्र सचिवालय सदस्य एवं भरपुर नगर इन्सार्ज केशव प्रसाद रेग्मीको अगुवाईमा कार्यक्रम सञ्चालन गरिएको हो कार्यक्रमका प्रमुख अतिथि एमाले नेता देवी गेवालीले ने ए माओवाको झूटको सिद्धान्त र नेपाली कंग्रेसको यथास्थितिवादलाई सेर्ने एकमात्र शक्ति नेकपा एमाले रहेको भन्दै आगामी संविधान सभा चुनावमा एमालेलाई बहुमत दिलाउन ओडावासीहरूलाई आग्रह गर्नुभयो विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको चुआवट नियन्त्रण टोलीले विद्युत चुआटमा संलग्न अठाइसौ जनालाई हिजो जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको छ पक्राउ पर्ने अठारजना पुरूष र दसजना महिला रहेका छन् भरतपुर आठबाट चारजना भरतपुर चौधबाट चारजना गीतानगरबाट चारजना र पटिहानीबाट सोह्र जनालाई पक्राउ गरेको प्राधिकरणका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो विद्युत चुआाउ नियन्त्रणको लागि प्राधिकरणका पच्चीस कर्मचारीसहित सशस्त्र प्रहरी सत्र र जनपद प्रहरी बाह्रजना खटिएका थिए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 गर्ग गोत्री आचार्य प्रतिष्ठानको आठौं वार्षिक साधारण सुभाभ कुलपूजा हिजो रत्नगरको पर्सौनीमा सम्पन्न भएको छ चौरासी वर्षीय आजीवन सदस्य हरिकल आचार्यको प्रमुख आतिथ्यता भएको कार्यक्रममा नयाँ आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो कार्यक्रममा बोल्दै श्री श्वेत बढहा विष्णु मन्दिर संरक्षण समितिका संयोजक पण्डित श्री प्रसाद आचार्य प्रतिष्ठानका पूर्व सचिव वेद प्रसाद आचार्य प्रतिष्ठानले मन्दिर संरक्षण र गर्ग गोत्री बन्धुहरूलाई एकजुट बनाए आपसी भाइचारा र सद्भाव बढाई उल्लेखनीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए प्रतिष्ठानका अध्यक्ष चन्द्र दत्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव बद्री प्रसाद आचार्यले सञ्चालन गर्नुभएको थियो खतिवड़ा सेवा सदन चितवनको दोस्रो जिल्लाधिवेशनले भोहन प्रसाद खतिवड़ाको अध्यक्षतामा पन्ध्र सदस्यीय नयाँ कार्य समिति सर्वसम्मय चयन गरेको छ सदनको उपाध्यक्षमा मणिप्रकाश खति सचिवमा रामकृष्ण खतिवड़ा कोषाध्यक्षमा मेत्रेश्वर खतिवड़ा सहसचिवमा उद्धव खतिवड़ा चयन भएका छन् बद्री प्रसाद प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो बुद्ध जयन्तीको अवसरमा विरेन्द्रनगर पाँच थ्री ग्रुपमा रहेको श्री पंश गुम्बाले गुम्बा निर्माणमा सहयोग गर्ने दुईजनालाई हिजो सम्मान गरेको छ एक कार्यक्रमको आयोजना गरी गुम्बालाई भूमिदान तथा मूर्तिदान गर्नुहुने स्थानीय नरधोज गुरूङ र दैराज बहादुर पोनमगरलाई सम्मान गरिएको हो कार्यक्रमका प्रमुख अतिथि बौद्ध सेवा समितिका केन्द्रीय सदस्य दावाहादुर जी लामाले दुवैजनालाई सम्मान पत्र र दोस्रो लड़ाएर सम्मान गर्नुभएको थियो कार्यक्रममा नेपाल मगर संघका जिल्लाध्यक्ष टेकबहादुर थापा जिल्ला सदस्य धर्म थापा भेषबहादुर मगर पाल्चेम लामा चन्द्रबहादुर लामा लगायतले हाम्रो प्रश्न छ पछिल्लो समय बढ्दै गएको हत्याको श्रृंखलाप्रति तपाईँ के भन्नुहुन्छ ए सरकारको कमजोरी विमणकालमा यस्तै हो र से अन्धो कानुन भएर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 ोपाल ट्राफिक खबरको सम्पूर्ण सड़कको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नानगढ चेटना वीरगंज सडक खण्ड खुल्ला रहेको छ नारायणगढ़ मोगलिन सडक खण्ड मुगलिन ओबिसे काठमाण्डु सडक खण्ड मुग्लिन दमोली पोखरा सडक खण्ड र नानगढ़ प्रासे बोटो सडक खण्ड पनि खुल्ला रहेको छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कार्यालयबाट प्राप्त भएको हो ट्राफी खबार। ट्राफी खबार।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 अबपालु सामुदायिक आवाजको गौतम बुद्ध भारतमा जन्मेको भन्दै प्रसार गरिएको सहिष् प्रसार भइरहेको बेला हिजो बुद्ध जयन्ती मनाइयो बुद्ध नेपालमै जन्मेका हुन् भनेर आम नेपालीले भनिरहेका छन् हामीले सामुदायिक आवाजमा भारतले बुद्ध भारतमा जन्मेको भनेर फैलाएको भ्रामक प्रसारप्रति तपाईँ के भन्नुहुन्छ भनेर सर्वसाधारणलाई सोधेका छौ सु नेपालको तिलौरा कोठमा चाहिँ छ अनि मायादेवीहरूले चाहिँ मायादेवीले यहाँ जन्माएको कुराहरू चिरादेखहरू नेपाली रहेका ने के अरे पन्ध्र देवी राजा सिद्धार्थ गौतमले पुरा गरेका कुराहरू सबै हाम्रो चाहिँ एउटा पुरातात्विकहरूले चाहिँ निकालेका उत्खनन गरेका चिजहरू नेपालमा पाइन्छ भारतलाई के पाइन्छ कृतिम बनाएर हुन्छ बनाएर हुँदैन त्यस्तो जन्मेको कुराहरू तर भगवान्को अप्तानको रूपमा चाहिँ हिन्दूले मानिआएको बौद्ध धर्म भएको हुनाले बौद्ध धर्मको नेपालमा चाहिँ बुद्धको जन्म नेपालमै भएको हो तथ्यगत बुद्ध जयन्ती आज देशभरि मनाइरहेका छौँ नेपालमा शान्तिका अग्रदूत भनेर गौतम बुद्धलाई चिनिन्छ त्यसरी नै विश्वले मानिरहेका महान व्यक्ति गौतम बुद्धलाई आज भारतीय सरकारले आफ्नो देशमा जन्मिएको भन्ने जुन भ्रम फैलाएको छ त्यो भ्रमलाई चिर्न हामी नेपालीहरू एकजुट भएर विश्व शान्तिका अग्रदूत गौतम बुद्ध हाम्रै मातृभूमि नेपालमा जन्मेका हुन् भने र हामी अब अघि बढ्नुपर्ने बेला आएको छौँ बौद्ध धर्मिक बौद्ध सांस्कृतिक देश हो नेपालमा विभिन्न जातिहरूको चाहिँ छुट्टै किसिमको पहिचान छ त्यसमा एउटा बौद्ध धर्म हाम्रा गौतम बुद्ध नेपालमा जन्म भएर विश्वमा नै उहाँले एउटा चाहिँ आफ्नो धर्मको एउटा पहिचान चाहिँ विश्वभरि नै छाउन सफल हुनुभएको छ त्यस्ता महान सपुतहरू गौतम बुद्ध उहाँ चाहिँ नेपालमा जन्म भएको ग्रह छन् उसले ती सबै चिजहरू चाहिँ उसले आफ्नो बसमा राख्नको लागि कुरा त मलाई के लाग्छ भन्दाखेरि यो कपकल्थित कुरा अथवा काल्पनिक कुरा हो जस्तो लाग्छ अब हामीले परम्परागतदेखि नै अब हामीलाई बुद्धै आएको र थाहा पाएअनुसार त गौतम बुद्ध हाम्रो नेपालको लुम्बिनीमै जन्मेको हो भनेर हामीले पढिरहेका छौँ पनि र हरेक कुराहरूबाट यसमा हेर्दाखेरि पनि अब परम्परागत कुराहरूलाई निहालेर हेर्दाखेरि पनि यो यहीँ जन्मेको हो पछिल्लो समयमा भारतले यसलाई दाबी गर्नु त अब ठुलो राष्ट्र भइसकेपछि नेपाललाई अलिकति जित्नको लागि अथवा नेपाललाई नै गर्नको लागि दमन गर्नको लागि गर्न खोज्या जस्तो लाग्छ गौतम बुद्धलाई आफ्नो हातमा लिएर आफू अलिकति चिनिनको लागि यो कपुशल पुरा गरे जस्तो मलाई लाग्छ त्यही हो इन्डियाले नेपाललाई एउटा चाहिँ कठामा राखेर उसले चाहिँ दमन गरेर त्यहाँ चाहिँ जे पनि गर्न सक्छु भन्ने हिसाबले गर्न खोज्या मात्रै हो नत्र चाहिँ बौद्ध जन्मेको लुम्बिनीमै हो र चाहिँ हाम्रो नेपालमै हो त्यसमा दुईमा छु छैन सामुदायिक आवाज सामुदायिक आवसंगे हमी स्थानीय समाचार को अंत्यौ ताव में क्ने घटना दुर्घटना भैया सावजनिक चो का विषय में क्ने कार्यक्रम का आयोजना करते हनी हम समझ हामी समझने फोन नंबर शून्य सपन्न पांच तिरसठी दुई सय पचीस पांच तिरसठी तीन सय तीस फैक्स नम्बर शून्य सपन्न पांच तिरसठी तीन सय कतीस तपस ईरनेट को सुविधा ईमेल इन्टरनेट लाइनमा अर्पणकोबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजे कर्पण स्थानीय समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार